रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सबैलाई मेरो नमस्ते म नारायणी खड्का चौबाटोको नयाँ भाग लिएर आइपुगेको छु शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाोको आज उन्नाइसौँ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो म एकपल्ट तपाईँलाई सम्झाइदिन्छु अठारौँ भागमा सारा टेस्ट परीक्षामा फेल भए उता रिसायकी गर्लफ्रेन्डको टेन्सन मार्नका लागि अवयले साथीहरूसँग मागेर गाँझा खाइदिन्छ सिन्धुपाल्चोकबाट फर्कदै गरेका नवीन दाइले आउँदै गरेको चुनावको लागि वर्षाको साथ माग्छन् अर्कोतर्फ इन्डियाबाट फर्केर वर्षा र पवित्रलाई कसैले लिएर भेट्न आएको मिलन वर्षा र पवित्रको कुराले अलमल्ल पर्छ वर्षाले त अरू कसैलाई नै मन पराउँदै रहेछन् मिलन त उठेर हिँड्यो तर उसका भावनाहरू पनि उसै गरी हिँड्ला नि त आउनु सुनौ चौबाोको उन्नाइसौँ अङ्क मलाई गाली गर्नु भएन फोन ल्याइदियो भनेर हजुरलाई त के गाली गर्नु नि मैलै बरू त्यो सोझी वर्षालाई फकाएर के के के के अरे जताबाट नि गाली खाने चाहिँ मै नै हो के अझ त क्रिस्मा छ नि क्रिस्मा जहिले को गाडी सोजी पल्टिन खोज्छ आज क्रिस्मा नभए कुरा काट त्यसको लप पर्याद के गौरव पुन्टेसँग हजुरलाई के थाहा हाँसिस आसिष सबै म माथि त नि होइन के तिमीले कसरी भन्यो अनि यत्रो छ क्लासको बच्चा नि सोजी सोजी के भन्छ दिले, हजुर सोझी त सोझी नै हो क्या हाम्रो ठुल मम्मीको छोराले त्यही त्यो खैरेनीको ठुल मम्मी के हो उहाँको छोरोको वान क्लासमा पढ्दा जिमेट्री बक्समा लभ लेटर भेटेको मैले थाहा चाहिँ के लेखाएको थियो हो र ओके त डियर कुनै के थियो केटीको नाम बिर्से है लाइक युर हियर आई लाइक युर आइज रे आइज अझ आइज रे <laughs> आई लभ यु अनि त्यो ठुट्टै इङ्ग्लिसमा तिमीहरूमा सँगै खाजा खाना जाम रे है <laughs> त्यो आउँछ होला अब एक्जाम सकेपछि मम्मीसँग म चिनाइदिन्छु है, है। म त कति जिस्क्याउँछु अझै पनि अहिले त्यो एट क्लास पढ्नै भइसक्यो ल ल ल पढ तिमी जियोमेट्रीको सल्भ भयो अँ भयो नि त्यो त म अघि खुसी लुरेर हजुरलाई खोज्दै हिँडेर देखाउन कहाँ पसल गरिसक रहेछ अनि अरू गर्न थालेँ मैले त बिर्सेछु देखाउँ बुझेर पढ्यो भने आउँछ भने होइन मैले अँ अनि मैले त्यो टेन सेटको अर्को दुइटा पनि गरेँ नि एउटा चाहिँ मिल्यो अनि अर्को चाहिँ मिल्यो भेरी गुड हिसाब मिल्यो भने गर्नु कति जाँगर आउँछ है अँ है दिदी आज मलाई कस्तो जाँगर आइरहेछ हेरिसिन्छ अहिले नै नयाँ अहिले त बिथोलिन्छ पहिला सबै टेन सेट छ त्यो त्यो त्यो च्याप्टर छ कि एकैचोटि चेक गरेर मार्क्स दिन्छु न दिदी म पास त हुन्छु होला नि है किन नहुनु एक महिना अवश्य नै मिहिनेत गर न भइहाल्छ नि अरूभन्दा नि मम्मीले जहिले गनगन गरिसिन्छ के गनगन गरे होइन क्या सारा पिर गऱ्यो अनि हदभन्दा नि अति गर्ने के बीर पनि बुझ्दै नबुझ्ने द्याट्स मम्मी त लाटी ए सुन्तला मेरो ब्यागमा अझै रहेछ हा मिलनहरूलाई दिउँला भनेको बिर्सिन्छ ल खान्छ खै ल्याउनु न ल्याउनु सुन्तला खान्न होला त अहिले धेरै नखाऊ रुगा लाग्ला रातिको बेलामा जति बेला नि मम्मीले जस्तो कुरा नगर्छ न ए ममी सुतिसक्नु भयो होला है कुरा गर्नु पनि थियो छ नि छ बल्ल आफ्त बज्यो ल्याइसो सुन्त ल बत्ती काट्दै होइन त्यो टिभी रुममा झुलिरहेको छ होला अहिले त तिमी परिरहेको द म गएर आउँछु नि सिन्धुपाल्चोबाट फर्केपछि राम्रो कुरै गर्नु पाएको म हिँडेँ हिँडेँ अनि म एक्लै बस्छु त हजुरको कोठामा अँ किन अनि आयाहरूले भने एकजन म नागिनीहरू पर्केँ भन भने ल ल छिटो आइसु है त ल क्या ल दिदी ल हेर साँच्चै झुलिराख्नुभएको रहेछ दिदी सुतै हुन्थ्यो कि निन्दा लागेको भयो त बत्तीको डल्लो कहाँ पुगिसक्यो गुटगुटेर झुल्नेमा त तपाईँकै सरेको रहेछ क्या किट अरे केटकेटीमा हेर न टिभी हेर कि आँखा लाग्छ नि भने यस्तो नराम्रो बानी छ त नि लाउनु उतातिर रा राम्रो घिउ पाइन्छ भने दुई मानै ल्याइदिएँ मलाई दिदी दिदी कसो छ हेर्नु त ए ठिकै भनी त थियो बट्टा हेर न कति मैलो हो लागेको है दिदी राम्रै छ घिउ त बट्टा मैले भए पनि घिउ त सेतै रहेछ हेर त अब खादा कस्तो छ ए साची, कति रुपियाँ मान पर्दो रहेछ त्यता साढे पाँच सय अरे सस्तो हो कि महँगो हतार भयो अनि मैले त तपाईँलाई फोन गरेर सोध्नु नि भ्याइन आमा सस्तो हो नि आठ नौ सय पर्छ हाम्रो गाउँतिर त्यही यस्तो राम्रो हुन्छ र कहिले त माना पुरा नै हुँदैन ए अझै ल्याइदिनु पर्ने रहेछ त्यसो भए त भइहाल्यो नि यति भए पुगिहाल्छ नि दिन, यो साराको जाँच सकेपछि म गाउँ जाने काम छ उति बेला पहिलेदेखि भनेर रा लिएर आउनु पर्ला ए पैसा सम्झाउ है तिमीसित नि नहोला के को पैसा घिउको अनि लिन परेन त विद्यार्थी मान्छे बोल्या नि के के हो के के हो लिन्छु नि अब पैसा बहिनीहरूलाई ल्याइदिएको नि लौ त नि उसो भयो अनि क्यारी नि त महारानी <laughs> पढिरहेछन् के पढ्थेँ नानी पढ्दिनँ ना यसले त मैले खर्च गर्नु मात्रै हो पढ्ने त त्यो मन ध्यानै छैन केले खिच्या होला है यसलाई पढ्छि दिदी पेलला हुन्न क्या अहिले धेरै उसको मनमा आएपछि तपाईँ हामीले भन्नै पर्दैन अब बिहे गरेर छोराछोरी पाउने उमेर भइसक्दा नि नआएको मना कहिले आउने हो यस्तै त हो नि दिदी कसैको कहिले ढिलो आउँछ कसैको छिटो आउँछ आउन त ढिलो चाँडो सबैको आइहाल्छ नि नातिनु कहाँ चाहिँ तिम्रो कोठामा अँ मेरो कोठामा बसेर गरेपछि हिसाब मिलेर हेर्नु न त्यही सुत्छु है दिदी भन्दैथि बाहना नै त्यसको साँगुरो त हुन्न तिमीलाई हुँदैन दुईजना त मजाले अटिन्छ खै तिमीले घरबाट खाट मगाउने भन नि छेपाराको उखान भइहाल्यो त्यहाँ भएको खाटै नझिक्न पर्दोरहेछ बरु ल्याउनु होला भनेर झिकिहाले कि हालिदिऊ यता नि थन्किएर रा बसिरहेछ ठामो घटेर पढ्दैन बानी पढिसक्यो दिदी मलाई त भुइँमा सुत्ने आजकल त भुइँमा नसुतिने लाग्दैनौ भोलि कति बेला आउँछौ कलेजबाट त्यो ग्यास ल्याइदिने भाइ आउँछ दुई चार पैसा दियो भने फिट गरिदिन्छ पढ्दैन के अलि पछि यतै किन्नु पर्ला अब तिमीले अहिले किन्दिनौ मैले थाहा पाइसकेँ तिमी छिटो नआउने भयो साँच्ची चाबी छोडेर जाउ न चाबी त त्यहीँ त हुन्छ नि सधैँ डोरम्याट मुनि अनि बरु त्यसलाई एक महिना त्यतै राखेर पढ राति पनि सुत््यो भने उतै सुतोस् नजिक मान्छे झुन्डिराख्यो भने अलिक किताब हेर्छ कि त्यसले पहिला दिनेश भैन्जेल त्यसै गर्थ्यो र अलिक किताब हेर्ने भएकी थियो त्यति बेला गइहाल्यो उतै सुत्थ्यौँ र सुत्न त किन सुत्थेँ कहिले त निधाइदिन्थे नि दिनेशले बोकेर ल्याएर सुताइदिन्थ्यो कमता माया गरेको हो यी दुइटीलाई आफ्नै दाइ नि त्यस्तो त के गर्थे त्यो साराले बोकेको फोन पनि उसैले पठाइदिएको त हो नि महँगोवाला हो रे नि त त्यो त यस्ती बदमास छ नि यो त त्यस्तो फोन मगाइदिएछ ऊ बरा वचन काट्न सकेन पठाइदियो हाम्रै सारा जत्रा दाइका छोरीहरू छन् उसका तिनलाई नपठाएर हाम्रो सारालाई पठाइदिएको हेर न मान्छे पढाइ भनेर के गर्ने रगतले केही गर्दो रहेन छ त मनले रह सबै कुरो गर्ने ओइ आवास आइपुग्यो पर्छ अ, टाँसी सकियो नि कता आउरहनुभएको तपाईँ कति लियो भने महँगो लियो नि दाइ त्यसले चढेछ त्यो मान्छे कति लियो र यतिको आठ लियो नि सातसम्म गर भनेको नि मान्दै मानेन औन, अनि मैले पठाएको भनेको नि वर्षा र प्रकृतिलाई पठाएको थिएँ पछि पैसामा किचकिच गर्यो भनेर मै जाँदा नि मानेन छोड्दै छोड्दै चुनाव जितेपछि थाहा पाउँछ क्या त्यसले म दाई वर्षाले तपाईँलाई खोज्दै थिइन् वर्षा नै ढिलो भयो पनि भन्दै थिइन् मसँग गइहाल्छन् नि खै के गर्दैछौँ तिमी खै भोक लाग्यो भन्दै थियौ तिनीहरू अनि खाजा मगाइदिएको भयो हुन्थ्यो त नि खै फोन गर्दा फोन मगाइदिन्छु भन्दै थिएँ म यता बिजी भएँ गइसकेछन् ए अँ खै फोन ल वर्षा यता नवीन दाईले ल ल ल दाई आउँदैछ नि अनि मेरो त तयारी गर्नु छ पर्सिको कार्यक्रमको अब तिमीहरूसँग ता। बसेर अब पर्सि एजेन्डामा छलफल हुँदैछ हेर कहिले गर्ने ल भन त भोलि समय धेरै छैन नि केटा फेरि ढिला भयो मसँग जाने होइन तिमी अब एकै ठाउँ जानु छ के हो ताला छ त किन हो ताला लगाएको चुनावमा भेट्ने आँट छैन अनि के गरौँ त दिनेहरू प्रचार प्रचार गर्ने भोट माग्ने बेलामा तालचा लगायो गफ ठोक्यो बस्यो <laughs> तुनाव त हुन्छ नि हुन्छ नि किन नहुनु हामी हेरेर बस्छौँ नत्र अहिले भएन भने फेरि यत्तिकै टर्छ क्या आएर हुनैपर्छ चुनाव त हुनैपर्छ ओ मिलन कस्तो गरेस् त आजको इक्जाम कोइसन त सजिलै आएको थियो तर अनि हिजो बेलुका त्यत्रोचोटि फोन गरेर रहेछस् मलाई म त टाउको दुखेर सुतिरहेको यार बिहान मैले फोन गर्दा तैँले उठाउँदैनस् फेरि बिहान चार बजी सा गर्छस् अनि के उठाउनु बिहान छिटो उठ्ने भनेर त बेलुका चाँडो सुत्यो नि अनि भन्न त किन फोन गरेर मलाई छोड दे भइगयो के भयो अनुहार पनि कस्तो बिरामी बिरामी देखाएछ त तँलाई आँखा पनि त्यस्तै रातो रातो रातभरि पढेर सब बिर्सियोस् कि के हो त्यस्तो केही पनि होइन निन्द्रा नपुगेर होला कि के भयो वर्षासँग कुरा गरिस् त अनि के भयो के भन्यो उसले भन त के भयो भन्नु त सही केही भएन कुरा गरिनस् अह किन ल यता आइज त यता ऊ त्यहाँ गएर बसौँ अनि राम्ररी कुरा गरौँ ल ए यहाँ आइबस् ल ल भन त के भन्यो उसले उसलाई अर्कै केटा मनपर्छ रे के अरे को केटा अनि तैँले त तो कोही छैन भने होइन त मलाई के थाहा था। त अनि सफस्तो तँलाई भन्छ भन्दै थिइस् तैँले के गर्नु यार हामी इन्डिया गएको बेलामा उसले अरू कसैलाई मन पराइरहेले हो उसले डाइरेक्टली भने होइन तर पवित्र जिस्काउँदै थिए उसले होइन पनि त भनेन नि त्यसो भए चाहिँ होइन त्यसो भनेपछि के कुरा गर्नु या होइन क्रस हो अरे सेम कलेजको अनि सकिएन त्यसको फिलिङ्स थाहा भइहाल्यो नि मेरो लागि के रहेछ भन्ने कुरा अनि तैँले ल्याएको गिफ्ट के गरिस् त बुक चाहिँ दिएँ यार उनीहरू झिस्किँदै थिएँ म त झिस्केकै होला भनेको त साँच्चै अनि त्यो फोन नि फोन अह अनि अरू के भन्यो त उसले केही न केही म हिँड्दिएँ ल त्यसै हिँड्दिइस् अँ अनि कसरी बस्नु त लास्ट गाह्रो भयो नि यार ल उसले के भन्थानी हो भन् फोन गरा गरेको थिएँ उठाएकै छैन मैले त कसरी बोल्नु के बोल्नु कस्तो आँडे मान्छे होला साले एउटा रिलेसनसिप भएन भनेर रा, भइरहेको फ्रेन्डसिप पनि बिगार्छस् के भन्थानी हो बिचरीले तँलाई त्यो बिचरी लाग्यो होइन मेरो कन्डिसन देखा छ रातभरि सुत्याएको छैन यार साढे टाउको पुटला जस्तो भइसक्यो अनि त्यसलाई के थाहा था? त उसले तँलाई त्यो आँखाले नै हेरिदिएर से के, के न भयो भन्थानदिनँ थाहा छ यार मलाई म ट्याकल नै गर्न सक्दिनँ यार त्यसको अनुहार हेर्ने आँट पनि छैन मलाई तैँले के गल्ती गरेको होस् र त्यसो भन्नलाई कस्तो झुर फिल भइरहेको छ सार मलाई लास प्याथेटिक यार कस्तो के सधैँ सोचे जस्तो हुँदैन नि त यार लाइफ भने यस्तै त हो नि उताड चढाव भइ नै रहन्छ कस्तो एक दुई दिनमा लाइफ क्या चेन्ज भइदिने कि साले यो सबै कुरा इन्डिया गरेर भएको नि त कस्तो कुरा गर्छ स्यार तेरो हातमा के थियो भन्दा उसको मनमा नै तँ थिइनस् भने त तँ इन्डिया मात्रै होइन अमेरिका गए पनि वा उसको क्लासको सँगै बेजमा बसे पनि केही फरक पर्थ्यो भन त ल भन त भन् बन? थाहा छ मलाई भेटेर कुरा गरौँला फोन गिफ्ट थियौँ ल्या मेन्टालिटी बनाएर आएको थिएँ यार त्यही भएर पनि लास्ट गाह्रो भएको छ ए छोडिदिए अब पहिला जसरी हाइड गर्थिस् अब पनि त्यसरी हाइड गर्दैन के गर्ने त अरू त्यही त गर्न सकिरहेछ नि या आज भेटौँ भनेर म्यासेज गरेकी थिएँ रिप्लाई गर्न सकिन अनि त्यसरी पनि हुन्छ त जे भए पनि कुनै बाना बनाएर भन्दैन त नसोचिया हो र बाना फुट्नु पनि पर्यो नि त जहाँ अब बाना बनाउनु था। के गाह्रो छ र इक्जाम छ पछि भेट्छु भन्दैन ए ल हैन बरु चिया खाएर कुरा गरौँ तँ अलिक फ्रेस हुन्छस् कि खाना यार त्यो भेट हुन्छ कि भन्ने डर लागिरहेको उसो भए घर जान्छस् त म पुऱ्याइदेऊ अँ हुन्छ बरु घर घर नुहाउनु मन छ अनि फोन के गर्छस् त अब त्यत्रो दाईसँग पैसा मगाई मगाइ किनिस् अब कसलाई दिन्छ त त्यसको लागि भनेर किनेको त्यसैलाई दिन्छु नि बर्थडे आउँदैछ अब पवित्रलाई फकाउनु पर्ला अनि दुईजनाको साइडबाट ल तिम्रो गिफ्ट भयो भन्नु पर्ला क्या छ स्यार तपाईँ नि आइडिया त बनाइहाल्छस् नि फेरि फोन गरी यार उठाएर बोल्नु त भो अहिले उठाउन अति गर्छस् कि यार त पनि ओए राम्रोसँग बसिस् भयो पख माक्स लगाउँदैछु किन देखेँ भने चिन्छ भनेर हो होइन धुलो देखेनस् तैँले पछ्याउरा पनि ओड्छस् कि ज्यानमा टासिएला फेरि दुलो मूड हेरेर जोग गर्ने गर है भिटा खालास फेरि भइहाल्छ नि अलिअलि त ओइ अमन हो पर्साले फेरि फोन गरेँ त यहाँ उठाएन त उसो भए यत्रो फोन करया गरायो गराइछ नाना ओइ देखेर त गरेँ के होइन साइड साइड होइन होला देखाएको छैन होला ल ल म साइड लगाउँछु ल अनि किन गरायो गरे गरेकी त्यसले उठा न त थाहा भइहाल्छ नि नै म त उठाउनु न कस्तो तोरी रहेछ खैले म आफै उठाएर बोल्छु हेलो हो किन होला है वर्षाले फोन गरेकी कि कतै साँच्ची कि मिलनलाई बाटोमा देखेर त होइन के हुन्छ होला त अब तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनुहोस् है हामीलाई नाटकको प्रतिक्रिया फेसबुकमा फेसबुक डट कम स्ला सिएचएूबिएटियु चौबाो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई शैली पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू ससाङ बोहरा दुर्गा कार्की समापिका गौतम रविना थापा अबै अभय कोटा आर्य न्यौपाने लगायत नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज थोकी, साथै सहकर्मी अश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा बजे चौबाट सुन्न नबिर्सिनुहोला बिर्सिएमा मङ्गलबार दिउँसो दुई बजे फेरि सुन्नुहोला आफ्नो ख्याल राख्नुहोला बाई बाई